पूर्वाधार पानी पीछ बाटो बिजुली संचार यातायात लगाय अन्य सुविधा संपन्न घड़ेरी खरीदगारी ठुक्स संपर्क का लगी गोपाल पौड़े रत्न नगर मोबाइल अंठानब्बे चार पचास उन्ना पचास सात सीस प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार तिरपन्न अड़सठी शून्ना पचहत्तर रीपक बस्नेत चैनपुर मोबाइल अंठानब्बे चार इक्वन्न सन्तानबे दुई से अंठावन्न शिकारे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 चितवन मै भन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र क्वालिटी प्रेस छापा खाना चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छपन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे नमस्कार लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डट रेडियो अर्पण एनपी मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अर्याल संविधानसभा सदस्य उप निर्वाचनमा चितवन क्षेत्र नम्बर चारमा नेपाली कङ्ग्रेस विजयी बर्दिया र कैलालीमा यस अघिको जित कायम काठमाडौँमा पनि कङ्ग्रेस अगाडि शासकीय स्वरूपका विषयमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दै सभासदहरूले शासकीय स्वरूपका विषयमा आफ्नो धारणा राख्ने सिरियामा सरकार र विद्रोही सङ्गठन प्यालिस्तानी शिविर क्षेत्रमा युद्धविराम गर्न सहमत र अल्जेरिया र बेल्जियम विजयी पोर्चुगल र अमेरिका बिचको खेल बराबरीमा जीवन यापन तथा जीवन गुजार क्यवसाय अपना न कुनै व्यवसाय फस्टा का विज्ञापन सी रेडियो एक सौ चार छप्लो पांच मेघा संविधानसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर चारमा नेपाली कंग्रेस विजयी भएको छ कंग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरे निकटतम प्रतिद्वन्दी पार्वती रावलभन्दा तीन हजार छयालिस मत अन्तरले संविधानसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ आज बिहान सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार घिमिरेले बीस हजार तीन सय अठार मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्दी मालिकी रावलले सत्र मत प्राप्त गर्नुभएको छ यसअघि दुई हजार सालमा भएको सो क्षेत्रको संविधानसभा निर्वाचनमा नेपाली कंग्रेस कोईराइस हजार सात सौ विजयी राहुल मक्सिल तेसरोप्त कर राहुल पेलो रो संवान सभा चुनाव मेंजित होते गत निर्वाचन में दोसरो स्थान में रहकर एकीकृत नेकओवादी तेसरो पुगेको छ मा, ए माओवादी उम्मेद्वार खुसी राम 7800 मत प्राप्त गर्नुभएको छ गत निर्वाचनमा ए माओवादीका चित्रबहादुर श्रेष्ठले दस हजार सात सय उनाचालिस मतले तेस्रो स्थान दो स्थानमा दोस्रो स्थानमा रहनु भएको थियो पहिलो संविधान सभामा ए माओवादी विजयी भएको थियो भने दोस्रो संविधानसभा चुनावमा कङ्ग्रेस नै विजयी बनेको थियो दोस्रो संविधानसभा चुनावमा कङ्ग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले दुई क्षेत्रबाट जितेपछि चितवन भएको थियो कोइरालाले चितवन क्षेत्र नम्बर चारमा उपनिर्वाचन भएको हो हिजो भएको विद्युतीय मतदानमा त्रिहत्तर मत खसेको थियो क्षेत्र नम्बर चारमा पैँसठी हजार दुई सय उनान्सी मतदाता थिए यसैबिच क्षेत्र नम्बर चारमा रामकृष्ण घिमिरे विजयी भएपछि नेपाली कङ्ग्रेससित उनले विजय उत्सव मनाउँदैछ त्यस्तै कैलाली छबाट कङ्ग्रेसका पुष्करनाथ ओझा विजयी हुनुभएको छ उहाँले एमालेकै महेश्वर पाठकलाई पराजित गर्दै विजयी हुनुभएको हो ओजाले चौध हजार सात सय पचासी मत ल्याउँदा पाठकले एघार हजार नौ सय उनासाठी मत प्राप्त गर्नुभयो भने तेस्रो स्थान हात पारेका राप्रपा नेपालका राजेश भण्डारीले चार मत प्राप्त गर्नुभएको छ त्यस्तै बर्दिया एकमा एमालेका श्यामप्रसाद ढकाल विजयी हुनुभएको छ ढकालले कङ्ग्रेसका उम्मेद्वार साधे विष्टलाई पराजित गर्नुभएको हो ढकालले सोह्र हजार छ सय छयानब्बे मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी कङ्ग्रेसका विष्टले एघार मत प्राप्त गर्नुभएको छ यस्तै माओवादीका उम्मेद्वार भवन कुमार थारूले मत प्राप्त गर्नुभएको छ संविधानसभा उपनिर्वाचनमा दलहरूले यस अघिको तीनवटा निर्वाचन क्षेत्रमा यस अघिकै विजय कायम राखेका छन् चितवन कैलालीमा कङ्ग्रेस विजयी भएको छ भने बर्दियामा एमाले जित हासिल गरेको छ काठमाडौँमा भने कङ्ग्रेस विजयी हुने सम्भावना बलियो देखिएको छ शासकीय स्वरूपका विषयमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्ने भएको छ आज पनि सभासदहरूले शासकीय स्वरूपका विषयमा धारणा राख्ने बुझिएको छ अघिल्लो संविधान सभाको बहसमा राखेका दलीय विचारलाई सभासदहरूले दोहोऱ्याइरहेका छन् तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र असहमतिका विषयहरूको निर्णय सम्बन्धी प्रतिवेदन दुई एक माथिको एकीकृत छलफलमा भाग लिँदै सभासदहरूले फरक फरक भनाइ राखेका छन् बैठकमा नेपाली कङ्ग्रेसले संसदीय प्रणाली नेकपा एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली एकीकृत माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका पक्षमा आफ्नो आवाज उठाइरहेका छन् संविधान सभामा सदस्यहरूले पनि पार्टीको धारणा अनुसार नै बोलिरहेका छन् संविधान सभाको यसअघि छ गतेको बैठकमा पेश भएका तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र असहमतिका विषयहरूको प्रतिवेदन दुई सम्बन्धी दुईवटा थप प्रतिवेदनमाथि आज पनि छलफल होधान सभा को बैठक अब कोई बेर में बस्ने बुझीक अन्तर्राष्ट्रिय एकल महिला दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ एकल एक महिलाप्रति हुने योन हिंसा अन्त्य गरौं भन्ने नाराका साथ एकल एक महिला समूह लगायत एकल एक महिलाको क्षेत्रमा क्रियाशील संस्थाले यो कार्यक्रमको आयोजना गर्दैछन् गरिबी अशिक्षा एचआइबी एड्स द्वन्द्व र सामाजिक अन्यायका कारण पीडामा परेका विश्वभरका एकल महिला र उनीहरूका बाल बालिकालाई सहयोग गर्नका लागि सचेतना जगाउन हरेक वर्ष जुन तेइस तारिकमा यो दिवस मनाउने गरिएको छ दिवसको अवसरमा एकल महिला काठमाडौँले काठमाडौँमा एकल महिला सभासदलाई सम्मान लगायत देशै आफ्नो टोलमा भइरहेको बाल विवाह रोक्न रौतहरको डुमरिया गाविसका बाल बालिका संगठित रूपमा लागेका छन् अभिभावकले कलिले उमेरमा विवाह गरिदिने क्रम नरोकिएपछि बाल बालिका नै संगठित भएका छन् दलित तथा जनजातिको बाक्लो बसोबास रहेको गाविसमा कलीले उमेरमा विवाह गरिदिने चलन रहेको छ एक वर्षको अवधिमा मात्रै यस ओडामा चारवटा बालविवाह भएको स्थानीय रामेश्वर चौधरीले बताउनु भएको छ वर्षौदेखि परम्परा र अभिभावकको दायित्वबाट पन्चिने नाउमा बाल विवाह गरिदिने क्रमले निरन्तरता पाएको स्थानीय अगुवाको भनाइ छ सानो उमेरमै आफ्ना सन्तानको विवाह गर्दा हुने क्षति र बाल अधिकारबारे अभिभावकलाई चेतना जगाउन बाल बालिकाले नै अभियान चलाइरहेका छन् बाल बालिका अहिले क्लब मार्फत अभिभावकलाई सड़क नाटक लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै सम्झाउन र बुझाउन अग्रसर बनेका छन् सचेतना अभियान, अभियान चलाएपछि पछिल्ला दिनमा बाल विवाह गर्ने चलनमा कमी आउन थालेको बाल क्लबका सदस्य भगल चौधरीले बताउनु भएको छ अबपालु अर्पण जनावाजमा जनावाज हाम्रो प्रश्न छ आगामी महाधिवेशनमा माधव नेपालको जित सुनिश्चित भएको एमाले नेता रघुजी पन्तको दावीप्रति तपाईँको विचार के छ ए दाबी सही छ बी सम्भावना छैन र सी आफ्नो पक्षको समर्थन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 ट्राफिक खबरको यति बेला नानगढ हेटौना बिरगञ्ज सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटुबुल सडक खण्ड पनि अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम डिग्री रहने मौसम पानी मौसम आज पानी पूर्वानुमानशाखाले भनाइ छेती बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जारी करिए को अब अंतरराष्ट्रीय समाचार सिरिया में सरकार रविद्रोही संगठन पैलेस्टिनी प्यस्तानी शरणार्थी शिविर क्षेत्रमा युद्धविराम गर्न सहमत भएका छन् दुवै पक्षबीचै यामुखमा रहेको प्यालिस्तानी शरणार्थी शिविर प्रवेश गर्ने मुख्य बाटो खुला गर्ने र शिविरमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने सहमति भएको बिबिसीले जनाएको छ तर युद्धविराम सहमति कहिलेदेखि लागू हुने भन्ने भने, भने, भने उल्लेख गरिएको छैन सरकारी सेना र विद्रोहीबीच भएको सङ्घर्षका कारण गएको वर्ष जुलाईदेखि अठार हजार शरणार्थी बन्दी सरहद जीवन जिउन बाध्य बनेका छन् सङ्घर्षका कारण यामुख क्षेत्रमा औषधि र खाद्यान्नको आपूर्ति लगभग बन्द नै भएको छ पछिल्लो दुई हप्तामा प्यालस्तानी शरणार्थीका लागि राष्ट्रसङ्घीय एजेन्सीले खाद्यान्न वितरण गर्न समेत नपाएको बिबिसीले जनाएको छ सिरियाको या मुल्कमा सन् उन्नाइस सय अडचालिसमा अरब इजरायल युद्धका कारण भागेका प्यालिस्तानी शरणार्थीहरूका लागि पहिलोपल्ट शिविर स्थापना गरिएको हो र समाचार अमेरिका विरुद्धको खेलमा अन्तिम मिनटमा गोल फर्काउँदै पोर्चुगलले विश्वकप फुटबलको दोस्रो चरण पुग्ने सम्भावना कायम राखेको छ दुई एकले पछि परेको खेलमा पोर्चुगलका सिल्भेट्रे भरेलाले इन्जुरी समयको अन्तिम मिनटमा गोल गर्दै टिमलाई एक खेल अघि नै घर फर्कनबाट जोगाएका हुन, भरेलाको गोलमा खेल दुई दुईको बराबरीमा सकिएको हो जितेको खेल अन्तिम मिनटमा फुत्किएपछि अमेरिका भने स्तब्ध बनेको छ चा। अमेरिकाको चार र पोर्चुगलको एक अङ्क भएको छ अब समूहजीबाट जर्मनी अमेरिका खाना र पोर्चुगल चार टिमको अन्तिम सोह्र प्रवेश गर्ने सम्भावना कायम नै छ जर्मनी चार अङ्कसहित गोल अन्तरका आधारमा पहिलो अमेरिका दोस्रो भने घाना र पोर्चुगलको समान एक एक अङ्क रहेको छ अब अमेरिका र जर्मनी तथा पोर्चुगल र घाना भिन्ने बताइएको छ जर्मनी र अमेरिकाले बराबर खेले दुवै अन्तिम स्वरमा पुग्नेछन् यस्तै विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा अल्जेरियाले एसियाली देश र दक्षिण कोरियालाई हराएको छ कोरियामाथि चार दुईको जित पछि अल्जेरियाले पनि दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेको छ पराजित दक्षिण कोरियाको पनि अघिल्लो चरण पुग्ने गणितीय सम्भावना कायम छ खेलमा सुरु देखिने दबाव बनाएको अल्जेरियाले पहिलो हाफमा तीन गोल गरेको थियो बेल्जियम विश्वकप फुटबलको प्रि क्वार्टर फाइनलमा प्रवेश गरेको छ गैराति भएको खेलमा रसियालाई सुनेका विरुद्ध एक गोलले हराउँदै बेल्जियम समूह यसबाट एक खेल अघि नै अन्तिम स्वरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ हारका बावजुद रसियाको अन्तिम स्वरमा प्रवेश गर्ने सम्भावना अझै बाँकी छ त्यसका लागि उसले समूह चरणको अन्तिम खेलमा अल्जेरियालाई हरार्नुपर्नेछ पहिलो खेलमा रसियाले दक्षिण कोरियासँग एक एकको बराबरीमा खेलेको थियो यसैबीच प्रतियोगिता अन्तर्गत आज राति चारवटा खेल हुँदैछ राति पौने दस बजे एकै समयमा अस्ट्रेलिया र स्पेन तथा नेदरल्यान्ड र चिली फिर्नेछन् अस्ट्रेलिया र स्पेन प्रतियोगिताबाट बाहिरिसकेका छन् भने नेदरल्यान्ड र चिली अन्तिम स्वरमा पुगिसकेका छन् यस्तै राति पाउने दुई बजेपछि क्यामलुन र ब्राजिल तथा सोही समयमा क्रोएसिया र मेक्सिको आम्ने हुनेछन् आजको खेलबाट समूह समूहबाट अन्तिम स्वरमा पुग्ने टोलीको टुङ्गो मा नेपाली कंग्रेस विजय वर्दिया र कैलालीमा यस अघिको जित कायम काठमाडौँमा पनि कंग्रेस अगाडि शासकीय स्वरूपका विषयमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दै सभासदहरूले शासकीय स्वरूपका विषयमा आआफ्नो धारणा राख्ने सिरियामा सरकार र विद्रोही संगठन प्यालेस्तानी शरणार्थी शिविर क्षेत्रमा युद्ध विराम गर्न सहमात्र अल्जेरिया र बेल्जियम विजयी पोर्चुगल र अमेरिका बीचको खेल बराबरीमा